रो कार्यक्रम शुभ बिहानी शुभ प्रभात दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी लिएर आज पनि हामी आइसकेका छौँ तपाईँलाई भेट्नको लागि विविध जानकारीहरू लिएर प्रविधि कक्षमा हुनुहुन्छ यति बेला अनि तपाईँको साथमा तपाईँ छु म प्रतीक्षा थाहा नै छ कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खला लिएर हामी हरेक दिन बिहान ठीक यसै समयमा आउने गर्छौँ र कार्यक्रममा रहेर विविध जानकारीहरू तपाईँलाई दिने गर्छौँ जस अन्तर्गत आजको तिथिमिति त्यस्तै गरी तपाईँको आजको दिन के कस्तो रहेको छ राशिफलले तपाईँको आजको दिनलाई के कसरी देखाएको छ आजको राशिफल त्यस्तै गरी रेडियो अर्पण एक सय चार आज के कस्ता कार्यक्रमहरू प्रसारण हुने क्रममा रहेका छन् कुन कार्यक्रम तपाईँले कसको का साथमा सुन्न सक्नुहुनेछ सोको बारेमा जानकारी र अन्तमा तपाईँकै आफन्तले तपाईँकै लागि पठाउनु भएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने गर्छौँ कर बिहानिको बिहानीको यो श्रृङ्खलालाई तपाईँले यति रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूस टिओन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लग अन गरेर पनि विश्वको जुन सुकेकनाबाट सुनिराख्नु भएको छ कार्यक्रम शुभ बिहानीको सुरुवात गरौँ आजको तिथिमितिबाट आजमिति विक्रम सम्बत विक्रम हजार सत्तरी साल जेठ महिनाको 13 गते सोमबार तदनुसार दुई हजार मे 27 तारिक ज्येष्ठ कृष्ण पक्षे द्वितीय तिथि बिहान पाँच बजेर पैँतिस मिनट उपरान्त तृतीय तिथि मूल नक्षत्र साँझ छ बजेर छब्बिस मिनट उपरान्त पूर्वशाडा नक्षत्र साध्य यो योग दिउँसो तिन बजेर दुई मिनट उपरान्त शुभयोग बाणिज करण योगमा योग, योग र चन्द्रमा धनु रासिमा अमृत बेला बिहान छ बजेर बयालिस मिनटसम्म यो त भयो आजको मिति आजको पञ्चाङ्ग र अब भने कार्यक्रममा प्रस्तुत गर्छौँ तपाईँको आजको दिन के कस्तो रहेको छ राशिफलले के कसरी देखाएको छ तपाईँको आजको दिनलाई अबको क्रममा हामी राख्छौँ आजको राशिफल मेष राशि हुने तपाईँको लागि आज सानातिना कामको अवरोधले मानसिक चिन्ता बढ्ने खालको दिन रहेको देखिन्छ भने पढाइ लेखाइमा पनि आज त्यति मन जानेशि हुने तपाईँको लागि आज पारिवारिक सुख सन्तोष मिल्ने खालको समय रहेको छ त्यस्तै भोग विलासको सामान खरिद बिक्रीबाट तपाईँलाई आज राम्रो लाभ हुने देखिन्छ मिथुन राशि हुने तपाईँको लागि आज खेलकुदमा सहभागी हुनुपर्ने खालको दिन रहेको छ त्यस्तै गरी परिवारजनबाट एकदमै राम्रो सहयोग तपाईँलाई आज मिल्ने देखिन्छ भने विदेश यात्राको लागि पनि तपाईँलाई आज अनुरोध आउन सक्छ कर्कट राशि हुने तपाईँले आज विशेष गरी नराम्रो समाचार सुन्नमा आउन सक्छ तपाईँलाई त्यस्तै गरी तुरुन्तै कुनै कुराको पनि निर्णय नगर्नु भयो भने तपाईँलाई आज राम्रो हुनेछ र घर जग्गाको कारोबारबाट धेरै थोरै लाभ हुने, हुने देखिन्छ सिंह राशि हुने तपाईँको लागि आज ठुलो कामको निर्णय गर्नु त्यति उपयुक्त समय रहेको देखिँदैन त्यस्तै गरी तपाईँले गर्नुभएको कामबाट पनि राम्रो लाभ हुने खालको दिन रहेको छ आज नोकरीबाट पनि तपाईँलाई आज राम्रो फाइदा हुनेछ कन्या राशि हुने तपाईँको लागि आजको समय सन्तोषजनक रहेको देखिन्छ आफन्तबाट राम्रो सहयोग तपाईँलाई आज मिल्ने देखिन्छ र तपाईँको लागि एकदमै प्रगति हुने खालको दिन पनि रहेको छ आज तुला राशि तुला राशि हुने तपाईँको आज सानातिना समस्याहरू आउने खालको दिन रहेको छ त्यस्तै गरी आफ्नै कारणले गर्दा पनि आज काम सम्पन्न नहुने देखिन्छ त्यस्तै गरी केही गरिहाल्ने वातावरण पनि आज बन्ने देखिँदैन दे। राशि होने ती आज विदेश यात्रा को लागी समय रही शरीर में बाधा नपुग्ला सकि आज रस्या का समाधान तुम पशि धनुराशि ती आज पारिवारिक सुख सतोष मिलने भोग विलास का सामान बिक्री बामो नाफा होने देखि मकर राशि हुने तपाईँको आजको दिन त्यति राम्रो देखिँदैन विभिन्न समस्य तपाई समस्याहरू तपाईँलाई आजको दिनमा आउन सक्छन् र समस्याको समाधान पनि आफै हुन सक्छ नयाँ काममा मन जाने देखिन्छुम्भ राशि हुने तपाईँको लागि आज धार्मिक एवं सामाजिक काममा लाग्नुपर्ने खालको समय रहेको छ त्यस्तै गरी हर्ष उत्पन्न हुने खालको समय पनि रहेको छ र शैक्षिक गतिविधिबाट पनि सफलता मिल्नेछ र रा अन्तमा मेन राशि र अन्तमा मेन राशि हुने तपाईँको लागि आज सरकारी कामतिर मन जाने खालको दिन रहेको छ त्यस्तै गरी केही फलदायी समय पनि रहेको छ तपाईँको लागि आज र रा खानपिन राम्रो हुनेछ मित्रहरूसँग रमाइलो भेटघाट होला यो त भयो आजको राशिफल फल्ल, राशिफलले जे जस्तो भने पनि तपाईँले सधैँ असल कर्म गर्नुहोस् सधैँ असल विचार राख्नुहोस् अनि सकारात्मक सोच बनाएर हरेक दिन अगाडि बढ्ने गर्नुहोस् त्यसो गर्नुभयो भने तपाईँका हरेक दिनहरू शुभ रहनेछन् सुखद रहनेछन्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 तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको छ र शुभ बिहानी लगत्तै करिब आठ बजेसम्म तपाईँले स्वास्थ्य सरोकार सुन्न सक्नुहुनेछ र आठ बजेको पालो हो ट्राफिक खबरको र ट्राफिक खबर लगत्तै करिब नौ बजेसम्म तपाईँले चिया चौतारी सुन्न सक्नुहुनेछ र नौ बजेको पालो हो नेपाल बाढी समाचारको र नेपाल बाणी समाचार लगत्तै करिब दस बजेसम्म तपाईँले लोकझङकार सुन्न सक्नुहुनेछ र तपाईँलाई साथ दिनको लागि म उपस्थित हुनेछु दस बजेको पालो हो अर्पण समाचारको र अर्पण समाचार, समाचार लगत्तै करिब एघार बजेसम्म तपाईँले सहकर्मी अनुको साथमा कार्यक्रम आधुनिकी यात्रा सुन्न सक्नुहुनेछ र 11 बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगत्तै करिब बाह्र बजेसम्म तपाईँले जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ र सहकर्मी सम्झना र म स्वयम् साथ दिनुको लागि उपस्थित हुनेछु बाह्र बजेको पालो हो नेपाल बाणी समाचारको र नेपाल बाणी समाचार लगत्तै करिब एक बजेसम्म तपाईँले नन स्टप बलिउड सुन्न सक्नुहुनेछ रेक एक बजीको पालो हो अर्पण खबरको अर्पण खबर, खबर लगत्तै करिब दुई बजेसम्म तपाईँले अफलाइन चोइस सुन्न सक्नुहुनेछ र दुई बजीको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै करिब तिन बजेसम्म तपाईँले अर्पण समर्पण सुन्न सक्नुहुनेछ र तपाईँलाई साथ दिनको लागि म उपस्थित हुनेछु तिन बजेको पालो हो नेपाली समाचारको र नेपालवाडी समाचार लगत्तै करिब तिन पन्ध्रदेखि चार बजेसम्म तपाईँले अर्पण फिल्मी क्विज सुन्न सक्नुहुनेछ सा। सहकर्मी सागरको साथमा र चार बजेको पालो हो अर्पण खबरको र अर्पण खबर लगतै करिब पाँच बजेसम्म तपाईँले गृह संसार सुन्न सक्नुहुनेछ र पाँच बजेको पालो हो अर्पण बुलेटिनको र अर्पण बुलेटिन लगत्तै पाँच तिसदेखि छ बजीसम्म तपाईँले विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ र छ बजीको पालो हो नेपाल बाढी समाचारको र नेपाल बाढी समाचार लगत्तै करिब छत्तिसदेखि सात बजेसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र त्यस लगत्तै बजे तपाईँले दैनिक सन्ध्याकालीन प्रस्तुति कार्यक्रम अर्पण शुभसा सुन्न सक्नुहुनेछ मौल्यकालीका सुन चाँदी आजको कार्यक्रमसँग सहकार्य गरेको छ सातीसदेखि आठ बजीसम्म तपाईँले साझा खबर सुन्नुहुनेछ र आठ बजेको पालो हो नेपालबाडी समाचारको र नेपालबाडी समाचार लगत्तै करिब आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा सुन्न सक्नुहुनेछ र नौ पन्ध्रदेखि दस बजेसम्म तपाईँले महावीर विश्वकर्माको साथमा सिआइएनबाट बहकिने मन सुन्न सक्नुहुनेछ र दस बजेको पालो हो नेपाल एफएम समाचारको र नेपाल एफएम समाचार लगत्तै करिब एघार बजेसम्म तपाईँले खुलदुली डट सुन्न सक्नुहुनेछ तपाईँलाई थाहा नै छ हामी एघार बजेदेखि भोलि बिहान 4 बजे बजेसम्म विश्राम लिन्छौँ र भोलि बिहान 4 बजे, बजे पुनः धार्मिक कार्यक्रम प्रवचनवालाको साथमा तपाईँलाई भेट्नको लागि उपस्थित हुनेछौँ पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँले प्रभात बाढी सुन्न सक्नुहुनेछ छ बजे सिआइएनको साझा खबर छत्तिसदेखि सात बजेसम्म बाढी बहस सात बजे अर्को स्थानीय समाचार र त्यस शुभ बिहारीको अर्को नयाँ श्रृङ्खला लिएर हामी तपाईँलाई भेट्न भोलि पुनः उपस्थित हुनेछौँ युद्ध भयो रेडियो अर्पण एक सय चार थप्ल बाँच मेगा हर्जबाट आज प्रसारण हुने कार्यक्रमका चालकहरू जब भने कार्यक्रममा पालो भएको छ तपाईँकै लागि तपाईँकै आफन्तले पठाउनुभएका जन्मदिनका शुभकामनाहरू प्रस्तुत गर्ने जिस को जन्मदिन पड़े आज जन्मदिन पर्ण तक लन्मदिन को शुभ कामना कने नया काम करते हुआ बधाई दुआ शुभ कामना कने ठा यात्रा तय कर यात्रा को सफलता को कामना करना चाहूं रेडियो अर्पण एक सौ चार थो मै का हर्ष परिवार म यति बेला विविध जानकारीमूलक प्रस्तुति दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुनिराख्नु भएको छ र शुभ बिहानीको आजको यो श्रृङ्खलाको हामी अन्त अन्तमा पनि आइसकेका छौँ यिनै विविध जानकारी आजको कार्यक्रमबाट भने छुट्टिनुपर्छ यति जेलसम्म शुभ बिहानीको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई रुदयदेखि धन्यवाद दिन्छु र इन्टरनेट अनलाइनको डब्लु लगन गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले पनि साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रुजालाई धेरै धेरै दे धन्यवाद दिँदै शुभ बिहानीको आजको यो श्रृङ्खलाबाटमा प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार यहाँको दिन शुभ रहोस् <Lean Elean> <Eleanược> तिन लाख वर्ष बाछ यो खुसी यो रमाइलो आऊ मिले र बाँडो यो खुसी यो रमाइलो आऊ मिले र बाँडो मुटुभित्र ढुकढुकी मा माया गासो मुटुभित्र ढुकढुकी मा अजम माया गाँसो फूल को डाली तिमी हासा, यो तुम हस तिमी लाख वर्ष बाच मंजन का